नमस्कार कार्यक्रम नारी सरोकारमा तपाईँलाई हार्दिक स्वागत छ प्रविधि कक्षमा हुनुहुन्छ रिजन र तपाईँको साथमा छु म सम्झना तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ष कार्यक्रम हो नारी सरोकार तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि पुनरकोमा कार्यक्रम नारी सरोकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौं पछिल्लो समयमा बढिरहेका महिला हिंसा विभिन्न प्रकारका यातना नारी भएकै कारण समाजमा पछि परेका कुराहरू सामाजिक आर्थिक राजनैतिक विभिन्न क्षेत्रमा न्यून महिला सहभागिता लगायतका विषयमा हामी चर्चा गर्ने गर्दछौं त्यसै हामी कार्यक्रम नारी सरोकारमा विभिन्न संस्थामा काम गर्नुभएका महिला दिदी बहिनीहरूसँगको अनुभव र समाजमा महिलाहरूले गरेका साहसिक कार्यहरूको बारेमा पनि जानकारी दिँदै आइरहेका छौ आज हामी कार्यक्रममा चर्चा गर्नेछौ असहाय वृद्ध कल्याण समाज अमिलियाकी संस्थापक तथा कार्यकारी अध्यक्ष निर्कला शर्माको जीवन कथा बारे उहाँ आफै अपाङ्ग अशक्त हुनुहुन्छ एक अपाङ्ग अशक्त भएर पनि आफू जस्तै अपाङ्गता असहायहरूको सहारा बन्नु भएको छ जीवनमा अथक सङ्घर्ष गरी धेरै दुःख पीडा सहेर समाजमा उदाहरणीय बन्न सफल हुनुभयो कि उहाँसँगको कुराकानी आज हामी कार्यक्रममा राख्नेछौँ आज हामीसँग हुनुहुन्छ असहाय वृद्ध कल्याण समाजको संस्थापक तथा कार्यरत अध्यक्ष निर्कला शर्मा निर्जी यहाँलाई हार्दिक स्वागत छ धन्यवाद जस्तै निर्कलाजी यहाँको जन्म कहाँ भयो यहाँको बाल्यकाल कस्तो रह्यो बताइदिनुहोस् मेरो जन्म दार्जिलिङको ओकाइटी भन्ने ठाउँमा भएको हो अनि बाल्यकाल मेरो दस एघार वर्षसम्म त्यहीँ नै भेट्यो म हजुरबा हजुरआमासित बस्ने मेरो बाबा आमा दाजु भाइ खरसाङमा बस्ने बाबाको घर जग्गा खरसाङमै थियो अनि म चाहिँ ओकाटियामा बस्ने उसले म बालक कालदेखि नजान नजान उसै शाकाहारी बनेछु अनि बाबा हजुरबा हजुरआमाको चाहिँ अब ग्रामीण क्षेत्र गाई बस्तुहरू घरको दुध घिउ खान पाउने र त्यही कारणले म चाहिँ हजुरबा हजुरआमासितै बसेछु अनि दस वर्षको उमेरमा मलाई रोग लाग्यो यो बोन लाग्यो कि अनि हजुरबाले दार्जिलिङमा त डाक्टर प्रशस्तै लिएर जाने हो लिएर गएर देखाउँदाखेरि यो अलिक नराम्रो खालको बोन हो यो चाहिँ हामीलेको पार्न सक्दैनौँ यो कस्तो नै पेनफ्री पनि हो त्यस कारण हामी जस्तो उपाय छैन अब तपाईँहरूले के गर्नु पऱ्यो भने अपरेसन गर्दै गर्यो भने अपरेसन गर्छौँ हर दुधभित्र अलिकति मिलाइदिन्छौँ होइन भने हामीले हामीबाट पार यो रोग भनेपछि नजो मलाई लिएर आउनुभयो लिएर आएर अब पार नलाग्ने भएपछि त्यो वर्ष पढेँ अर्को वर्ष चाहिँ स्कुल उकालो ओह्रालो क्या दार्जिलिङ अनि उकालो चाहिँ बुढी जान सक्ने ओह्रालो झर्दा चाहिँ घुँदा देखेर एकदम साथीहरूलाई पर्खा नपर्खा भन्नुपर्ने त्यसो गर्दै गर्दै ओह्रालो झर्दै एक घाने अर्को वर्ष धानी होइन अनि म चार पाँच गरेपछि त एकदम सिरियस म त मेरो यो व्यवस्था त बढेर गयो बढेर गयो म त बिस्तारामा करिब करिब सात आठ वर्ष बिस्तारामा मेरो आमाले दिसा पिसाब थाप्नु पर्यो उल्टाउनु हुँदैन पढाउनु हुँदैन छुने पनि हुँदैन नुहाइ भन्ने कता के भयो त्यत्तिकै भयो अनि आमाले चाहिँ एकदम भविरत प्रयास गर्नुभयो मलाई बिस्ताराबाट उठाउने जुत्ति के त अब डाक्टरले त सकेन एकदम जडीबुटीहरू दुनियाँभरको गाउँमा जसले जे भन्छ त्यही औषधि गर्ने दिनमा दस किसिमको औषधि प्रयोग गरियो खाने पनि मालिस गर्ने पनि अनि हुँदा हुँदा अनि हामी त पाँच सालबाट बाबा चार सालबाट बाबा भद्रपुर जानुभयो टिचर हुनलाई क्या दार्जिलिङमा खरसाङमै टिचर हुनुहुन्थ्यो अनि स्कुल खोलेपछि झापामा जानुभयो झापामा गएर पढाउनु थालेपछि अनि हामी बस्ने फेरि टिचर क्वाटरमा पहिला अब टिचरहरूलाई क्वाटर बनाउनु पऱ्यो बनाइदिएको थियो त्यो क्वाटरमा बस्थ्यौँ अनि त्यो क्वाटरमा शिक्षकहरू चौध पन्ध्रजना अनि उनीहरूले भने होइन अब यसरी आमाले त स भएछ यसरी त भएन तपाईँले सारा विवरणहरू रोगीको विवरण लेखेर कति बेलाबाट रोग लाग्यो अहिले कुन उमेर भइसक्यो किन यस्तो एकदम यो उठेर हिँड्नै सक्दैन अन्त पटनामा त्यो आयुर्वेदिक असरमा लेखेर पठाउनुहोस् भनेपछि बाबाले लेखेर पठाउनु भयो देखेर पठाए त्यहाँ दुई कार्टुन औषधि यहाँ करिब दुई तिन वर्षलाई पुग्ने मालिस गर्ने खाने है अन्त लिस्ट पनि पठाएको थियो डाइटमा यस्तो यस्तो गर्नुपर्छ भनेर विशेष गरेर यो लसुन र घिउ पनि एकदम खानु पर्दो रहेछ घिउ खानु परेको चाहिँ लसुनले पोल्छ पेट पोल्छ लसुन र घिउ पनि एक टाइम एक डल्लै लसुन खाने अनि त्यसपछि के के औषधी खाने पठाते खाने अनि मालिस गर्ने अनि मालिस गर्दा पनि म रुन्थेँ दुखेर क्या तपाईँले दुख्ने सोने कतै नहुने बल्ला बल्ला बल्ला बल्ला बल्ल बल्ल बल्ल बल्ल आमाको अथक प्रयासले म बिस्ताराबाट उठाउँदाखेरि उठेर उठा उठा बस्ने एकछिन बोल्ने बात मार्ने अलिकति व्यथा त था, घट्दै थाले अरे त्यहाँदेखि बिस्तार बिस्तार बिस्तार आमाको प्रयासले बैशाखी टेकेर हिँडाउन आमा सफल हुने भयो बो। बैशाखी टेकेर हिँडाउनु थालेपछि साँच्चै प्रगति त राम्रै भयो मतलब हिँड्नै थालेँ बैशाखी टेकेर त हिँड्न थाले था हिँड्दा था। हिँड्दा त झन्नै आधा किलोमिटर हिँड्न सक्ने भयो त्यहाँ अब स्कुलका टिचरहरू सबै सङ्गत राम्रो भएपछि मान्छेलाई हुन्छ नि अनि त्यो सङ्गत राम्रोले गर्दा टिचरहरूले के भन्नुभयो भने अब निर्को खानेबाट क्या त उतो बिस्तारबाट उठ्यो अनि उ त्यो धार्मिक ग्रन्थहरू र पत्र पत्रिका चाहिँ बाबा लाइब्रेरीमा पनि हो लाइब्रेरीबाट ल्याइदिनुहुन्थ्यो पढिरहन्थ्यो क्या अब साक्षात् सधैँ थिएँ त्यो पढेको सुनेर पनि अनि त्यो शिक्षकको श्रीमतीहरू आएर हामीलाई सुनाइदेऊ सुनाइदेऊ भन्नुहुन्थ्यो सुनाइदिन्थे अनि सरहरू सुनिरहनु हुँदो रहेछ यसको दिमाग त राम्रो छ यसलाई त पढाउनु पर पर्छ है क्या भन्ने सोच आएछ अनि बाबासित ल अब निर्कलालाई पढाउनु पर्यो नपढाइकन कसरी गर्ने दाजुभाइ सबै मरिहाल्यो आमा हुनुहुन्छ एउटा बहिनी छ सानो अनि म छु अनि अब तपाईँको जिन्दगी कतिको दिन रहन्छ र सबै त मर्नै जाने हो नेरकलाको त खाने बाटो बनाइदिनुपर्छ भनेपछि अनि ल अब बार भाले सुत्नुभयो तु पर्सेस् त भनेर मलाई पनि पहिला त अलिकति आँटा आएन किन आँटाएन धेरै वर्षा फला परेको अब आँखा छ देख्ने मुख छ बोल्ने कान्छ सुन्ने त्यति मात्रै हो अरू शरीरको घातगोडा त छैन बडा सहज भयो मलाई अब यही पनि जाने हो कि जस्तो पनि लाग्यो त्यहाँ अनि खै गरौँ केही गरौँ मलाई सोच्ने मौका त नि छैन अब उमेर भइसकेको छ वर्ष थला परेको उमेर त करिब करिब मेरो त छब्बिस वर्ष अठाइस वर्ष लागिसकेर लाग्न लागेको छु कति वर्षबाट यो रोग लाग्यो रोग लागेको चाहिँ वर्षमा हो थलाइ परेको चाहिँ तेह्र वर्षबाट हो दृश्य पिसाब आमाले फाल्नै परेको सोह्र वर्षबाट हो अनि त्यसपछि अलिकति सक्ने भएको छ नि करिब पनि चौबिस वर्ष भयो उमेरबाट मेरो उमेर चौबिस वर्ष हुँदा पढाए त्यसपछि अनि बाबाले त्यस्तो गरेपछि सरहरू सबैले लौ पढ्नुपर्छ भनेपछि मैले अनि एक महिना थिङ्किङ गरेँ है अब पढ्यो कि नपढौ पढ्यो कि नपढाउनु भयो अनि एक महिना मैले नि बाहिर बाबा अब पढ्नु पर्यो मैले त पढ्नै पर्छ माने भने त्यहाँदेखि बाबाले भन्छ त अब तँलाई कुन क्लासको किताबहरू लिनु त घरमा त अध्ययन गर्नु पऱ्यो त्यसै क्लासमा गर्दा भएन अनि अब अहिले छ चा, क्लासको चाहिँ हिसाब र अङ्ग्रेजी ल्याउनु हिसाबबाट ल्याउँछ बाबाले पढाउनुहुन्छ बाबा आफै टिचर हो पढाउनुहुन्छ पाठ राख्नुहुन्छ अनि ट्युसनमा जानुहुन्छ बिहान अनि आएर भात खानुहुन्छ अनि स्कुल जानु मलाई केही प्रब्लम छ भन्नुहुन्छ मलाई केही प्रब्लम छ म तयारी गर्दैछु एक महिनामा त्यो मैले तयारी गरेँ इङ्ग्लिस र हिसाब चाहिँ छको अनि अब कुनको ल्याइदिउँ अब सातको ल्याउने फेरि सातको लिएर आउनुहुन्छ इङ्ग्लिस र इङ्लिस र हिसाब मात्रै फेरि एक, एक महिना फेरि इङ्लिस त हिसाब मात्रै फेरि सातको नै अध्ययन गरेँ त्यो पनि एकपल्टमा कम्प्लिट भावले बेलुका सोध हुन्छ हिसाबले सबै बताइदिन्छु अङ्ग्रेजी सबै बताउँछ अनि त्यहाँदेखि आठको लिएर आउनुभयो अनि आठको लिएर आएपछि इङ्ग्लिस त बाबाले नै पढाउने हो अब बाबाको विषय चाहिँ नेपाली पढाउने त्यहाँ अनि इङ्ग्लिस पनि पढाउने अनि बाबाले भन्नुभयो अब आठको हिसाब चाहिँ म एकजना टेस्ट पास गरेको एजिसन दिनलाई बसेको त्यो अब भन्छु तँलाई पढाइदिन्छ होइन अनि त्यही मलाई दिदी दिदी भन्थ्यो शङ्कराहार पायो है पढाउने भन्नाले अब अलिकति हिसाबको गाइड गर्ने गाइड गर्छ अनि उनीहरूमा सल्भ गर्छौँ त्यसपछि उसले दिइराख्छ प्रोसेस दिएपछि म त्यही एन्सर गरिहाल्छु अन्तिममा मैले त्यसपछि मैले एसएलसी अठार सालमा एसएलसी कोर्समा भर्ना भएँ नौमा त्यही भद्रपुरकै माभिमा अनि त्यसपछि दुई वर्षमा एसएलसी पास गरेँ एसएलसी पास गरेपछि मलाई मेरो मेची आमाले एकदम काखी चेप्नु भएको हो क्या मेची आमा भनेको चाहिँ समाजसेवी समाजसेवी महिला सङ्घको सभापति उहाँले काखी चेप्नुभयो काखी चेपेपछि अनि उहाँले भन्नुभयो अब केन्द्रमा फोन गर्छु मलाई कोही काठमाडौँ लगेर पढाउने एसएलसी पास गरेछु अनि त्यहाँदेखि केन्द्रमा कुरा गरेपछि केन्द्रका मान्छे महिलाहरू पनि आए अब शिक्षाको खाँचो छ एक त महिलालाई छानै खाँचो त्यसो आएपछि बाबाले हेर्नु भन्नुभयो ल एसएलसीको रिजल्ट निस्किने बित्तिकै काठमाडौँ आउनुपर्छ त्यसबाट बाँकीबाट मैले शिक्षामा स्नातक चाहिँ काठमाडौँबाट गरेँ पाँच वर्ष गरेँ लगातार होस्टेलमा बसेर पाँच वर्ष सात वर्ष पढेपछि अनि डिग्री पास गरेँ छब्बिस सालमा दीक्षान्त समारोहको त्यो फोटो पनि हो दीक्षान्त समको त्यसबाट बसेपछि दीक्षान्त हुन्थ्यो अहिले हुँदैन दस वर्षमा एकपल्ट त्यसपछिको जीवन म झापैमा गएर मलाई गएकै दिन फेरि स्कुलबाट बोलाउन आए झापामा पनि काठमाडौँबाट झापामा पढिसकेर मलाई यो चित्त के अरे चित्तनको नेपालमाविबाट चाहिँ पहिल्यै बोलाएको थियो क्या जाँच दिएर खुरुखुरु यहीँ आउने बिएडको जाँच दिइसकेपछि यहीँ आउने भने त्यो मलाई आँटा आएन र गाउँमा अब म बैशाखित गरेर हेर्ने मान्छे होइन अब आफू पनि पानी छ नि ताना खान नसक्ने हर्काले दिनुपर्ने अन्त घुख हुँदैन हर्का गाउँमा जानु भनेर झापा गा गाँझ झापामा पनि जाने बित्तिकै स्कुलबाट बोलाउन आए फेरि टेस्ट पास गरेका विद्यार्थीहरू फेरि पढाउनु पर्यो पर त्यहाँ पनि चार महिना पढाए अनि त्यसपछि होइन यो सामुदायिकहरू सामुदायिक अहिले सामुदायिक भनिन्छ तो तो तो को त्यसबाट आफ्नो अचम्मै एउटा महाभारतकै यो बेचिटो लाग्छ अध्ययनकाल अनि अध्यापन काल है दुईटै चाहिँ महाभारतकै सङ्घर्ष मैले गरेकै हो विद्यार्थीहरूले मलाई साथ दिन्थे नदिएको होइन अभिभावकहरूले साथ दिन्थे शिक्षक साथीहरूले साथ दिन्थे मलाई तिनीहरूको सहयोग एकदम राम्रो थियो अन्तिम दिनसम्म गाह्रो त गाह्रो त कति कति अब मैले स्कुल छोड्ने वर्षमा दुई वर्ष चाहिँ त्यो त म स्कुलमा तलमाथि गर्नु नसकेर नौ र यसको विद्यार्थीलाई तल झार्ने अनि आफ्नो क्लास पढाइसक्छु फेरि उनीहरू माथि जान्छन् गरेर एकदम त्यस्तो भयो क्या आठ तल पठाउने नौलाई तल झार्ने फेरि नौ माथि जस्तो दस तल आउने मेरो लागि अब तलमाथि गर्नै नसक्ने भए हो को आ, बिवाए। बिवाए अब बुढेसकाल लागेपछि सधैँ मान्छे त लौरी टेक्छन् भने म पहिल्यै असाध्य अवस्थामा छु विस्तै हुन्छ आपसी सम्झौताको आपसी सम्झौताको विवाह एकजना छोरी छ काम गर्छ नारायण प्रकाश ब खासै अब आफू निरोगी अवस्थाको बलियो मजबुत उनको सहयोग पुर्याउने खालको मान्छे म भइनँ होइन त्यस कारणले गर्दाखेरि त्यतातिर हामीले चाहिँ मेन मिलाप साथ मेन मिलापल साथ आफ्नो आफ्नो ठाउँमा बस्ने आफ्नो किसिमले खाने भनेर सम्झौता गरियो सम्झौता त्यही सम्झौता छ अहिलेसम्म छौँ मेलमेलाप पनि छ तर खासै सहयोगको आशा मैले पनि राख्दिनँ उहाँहरूले पनि राख्नुहुन्न भेटघाट चाहिँ हुन्छ फेरि बेला मौकामा चाडपर्वमा पनि उनीहरू आउँछन् यहाँ आउँछन् छोरा भुहारीहरू नातिनीहरू सबै नाति नातिना आउँछन् अनि मैले स्कुल जब छोडे स्कुल छोडेपछि म बालक नै मेरो आफ्नो जुन घरमा मेरो जन्म भयो त्यो जन्म भएको घर नै एकदम संस्कारी घर हो क्या परो र सेवा काम गर्नैपर्छ असापुरीहरू सेवा गर्नै पर्छ मेरो हजबेन्डले चारजना अनाथ केटाकेटी ते नि पाल्नु भएको थियो उस पहिलाको जमानामा है पाली हेरे भेदान गरेर तिनवटा छोरी पठाइसकेको हामीले नजर मात्रै ल्याएर छ अनि पछि उनीहरू घरमा यति गरेर मैले देखेँ अनि आफ्नो फुपूलाई चाहिँ मैले सोधेँ यी को हुन् फुपू भन्दाखेरि यी फुपूहरू हुन् भन्नुभयो कसरी फुपूहरू हुनुभयो भन्दाखेरि हाम्रो बुवाले चाहिँ नि धौजा लागेर सबै घर परिवार गयो अनि अनाथ केटाकेटी लिएर आउनु भयो र हाम्रै घरमा हाम्रै दिदी बहिनी हाम्रै दाजुभाइ गरेर हामीले राखेर बेदान गरेर पठाएछ घरमा यति गर्न आउँछन् खुपोरो हुन् भनेपछि अनि अनि एकजना फेरि पालेकै छोरो त्यही हजुरबाट प्रयोग भएको कारण लिएर धार्मिक ग्रन्थहरू असाध्यै पढ्ने मैले धार्मिक ग्रन्थहरूबाट नि मैले प्रेरणा पाएँ अनि ठुल्ठुला कवि दार्शनिकहरू जस्तो लक्ष्मीप्रसाद देवकोटा भए अनि एकजना भलाजालहरू भए उहाँहरूको या कविताहरूबाट म धेरै नै परे त्यहाँभन्दा पहिला त मतलब धार्मिक शास्त्रहरूबाटै वेदव्यासको अठार पुराणबाट होइन उहाँले भन्नुभएको छ नि वेदव्यासले अठार पुराणको निचोड चाहिँ पीडितलाई सेवापुर भलाइ गर्नु सेवा गर्नु अर्काप्रति अन्याय नगर्नु त्यस्तो किसिमको शिक्षा अठार पुराणको निचोड यो, यो है भनेर वेदव्यासले बताएको भएर यो रहेछ हामी जतिसुकै ग्रन्थहरू परेर जस्तो धार्मिक कार्यक्रम गरौं त्यसबाट केही पनि रहन्छ मानव सेवा एकदम पीडित अवस्थाको मानव सेवा गर्नुपर्छ भन्ने प्रेरणा त्यहाँबाट मिल्यो अनि त्यसपछि पढ्दै जाँदा अब देवकोटाको कृतिहरू पढियो होइन विभिन्न अब कवि शिरमणि लेखनाज्यको कृतिहरूमा पनि तर पनि तपाईँसँग असाध्यै राम्रो छ त्यो मैले लेख र तल पनि राखेको थिएँ यहाँ त त्यो कतावै कता खै त्यस्तो राम्रोहरू छन् है त्यो बडा बडा दार्शनिकहरूकोहरूबाट नै मैले चाहिँ नि प्रेरणा पाएँ अनि प्रेरणा पाएपछि धार्मिक स्वभावको मान्छे पनि भएको कारणले अरू कुराबाट केही पनि रहन्छ मानव सेवा नै सबभन्दा ठुलो रहेछ भने जस्तो लाग्यो विशेष गरेर देशहारा पीडितहरू रात बाल बालिका त्यस्तो अपाङ्ग अशक्तहरू मलाई त म अति अपाङ्ग भए ता सम्भ्रान्त परिवारमा जन्मेको शिक्षा पनि पाएको होइन संस्कारी परिवार पनि भएको गर्दा मलाई त शरीरको दुःख मात्रै भयो अर्को पछिको त भएन तर अरूलाई त शारीरिक पीडा खानपिनको सबै थर्क पीडा हुन्छ नि हो त्यस कारणले गर्दा मैले चाहिँ यिनको सेवामा लाग्नुपर्छ यिनको लागि कोही पनि छैन जस्तो लाग्यो जीवन भनेको अब जीवनलाई राम्रोसित सदुपयोग गरेर जीवनलाई राम्रो बाटोमा अनुशासन र इमानका चलाउनु सक्यो भने समाजको लागि त्यो अमूल्य हुन्छ यदि जीवनलाई चाहिँ कुमार्गमा लगाउने हो कुविचारहरू आउने हो भने त्यो जीवन चाहिँ भ्रष्ट हुन्छ त्यो चाहिँ दुर्जन हुन्छ काम छैन जीवनलाई सदुपयोग गरेर सत्ता मानव सेवामा लागर हाम्रो मानव जीवन भनेको भगवानको सबभन्दा प्यारो प्राणी मानव हो त्यसले सप्रदै जाँदा असल बाटो लिँदै जाँदा देउता पनि बन्छ कुबाट लिँदै जाँदा दुर्जन पनि बन्छ त्यस मानव जीवन सबभन्दा राम्रो हो हामीले मानव जीवन सुकर्म गरेर अगाडि बढ्नुपर्छ अशुद्ध हुनुहुन्छ असहन्छ है कोही पनि असहाय व्यक्तिहरूको सहारा पाउनु भएको छ र अहिले चाहिँ असहाय व्यक्तको लागि समाजको संस्थापक तथा कार्यक अध्यक्ष पनि हुनुहुन्छ है त्यहाँको यो यसको उद्देश्य के हो यो संस्थाको उद्देश्य यो संस्थाको त्यो असाय वृद्ध कन्या समाजको संस्थापक तथा कार्य अध्यक्ष हुनुहुन्छ है यसको उद्देश्य चाहिँ के हो जस्तो यो संस्था छ नि यसको मुख्य उद्देश्य भनेको अशक्त देश आएर गाँस बाँस नभएका पीडितहरूलाई गासबास बाँस दिएर उनीहरूलाई निम्नतम सुविधा भए पनि दियो जुन पीडित भइरहेका छन् नि उच्चतम सुविधा पाएका त्यो त होइनन् निम्नतम सुविधा त दिन सक्यो भने पनि तिनीको चाहिँ जीवनको अन्तिम पक्षमा शान्तिको सास फेर्न पाउँथे शान्तिपूर्वक जिन्दगी बिताउन पाउँथे उनको आँसु पुछिन्थ्यो त्यसकारण यो काम चाहिँ गर्नु अति मलाई चाहिँ साह्रै नै मनमा एकदम संवेदनशील भएँ म तिनीहरूप्रति त्यसको लागि त्यसको उद्देश्य चाहिँ के गर्ने बेसहारा पीडितहरूलाई सहयोग पुऱ्याउनु गाह्रो त अब कस्तो गाह्रो हुन्छ भने खासै आफूसित धेरै धन सम्पत्ति छ भने अर्कालाई धेरै गुहार्नु पर्दैन आफ्नो धर्म सम्पत्ति सदुपयोग गरेर पनि तर म चाहिँ एउटा टिचर हो अहिले म चित्त नै आउँदा एकदम रिक्त अवस्थामा आइदिएको हो भइसकेपछि पिताजीको दिमागले अलिक काम गर्न सकेन क्या अनि सम्पत्ति पिताजीको हातमा उहाँले हामीप्रति चाहिँ कुनै प्रकारको वास्ता गर्नु भएन वास्ता नगर्ने बित्तिकै भइयो नि बेसहारा त हो त्यसो भएर अरे त्यो धन भइकन धन भइकन बेसहारा भयो बेसहारा भएपछि त्यो मेची आउने साथ दिने भएर अनि अगाडि बढेँ अगाडि बढेपछि मलाई होस्टेलमा आउने बहुतै राम्रो भयो होस्टेलमा आउने होस्टेल इन्चार्ज पनि केही महिलासँग केन्द्रीय सदस्य देश पनि त्यहाँको प्राचार्य पनि अनि साथीहरू सबै एकदम सहयोगी अब म कपालको मेरो हात मिलेन ते भएर आमा कपाल यहाँसम्म थियो साथीहरू नेकपा कोरिदिने झुलहरू टाँगिदिने सबै बिस्तारै बिस्तारै मिलाइदिने जाँदा सँगसँगै लिएर जाने सँगसँगै लिएर आउने लाइब्रेरी जाँदा पनि जाने सँगसँगै लिएर आउने यस्तोहरू गएर ठुलै सहयोग मैले पाएको हो कति सहयोग पाएको हो यसको स्थापना भएको चाहिँ उनासठी साल वैशाख एघार गते यसको भावी योजना अब अहिले हामीले वृद्ध आश्रम बनाउँदैछौ अनि त्यसपछि यिनीहरूको लागि सारा किचनहरू भयो खानपिनको टेबलहरू भयो अनि बाथरूमहरू भयो धारासारा साराको सुविधा दिलाउन भनेर त्यो सबै व्यवस्था हुँदैछ अब यो भवन बनिसकेपछि यो अन्तिम चरणमा पुगेपछि हामी वृद्धहरूलाई दुई चारजना द चारजना वृद्धहरूले होइन सकेसम्म पच्चिस तिसजना वृद्ध चाहिँ राख्नै पर्ने मैले स्थिति देख्छु अनि यस्ता सहयोग गर्छौँ भने रोटेरीका रोटेरीहरूले पनि वचन दिएका छन् अरू अरू समाजसेवीहरूबाट पनि वचन आएको छ एनआरएनहरूबाट पनि सहयोगको वचन आएको छ हामीले यसलाई चाहिँ पछि वृद्धहरू बसिसकेपछि हामी सहयोग पुर्याउँछौँ तपाईँको सेचपछि पनि हामी सहयोग पुर्याउँछौँ अनि वचनहरू दिएका छन् त्यसकारण पक्का पनि यो चाहिँ नि राम्रै भएर जाला लाग्छ स्थापनामा त धेरै नै गाह्रो हो मैले त धेरै सङ्घर्ष गर्नु पर्यो अब आफूसित भनेको टिचर मात्रै हो म खास धनी मान्छे होइन अब सम्पत्ति कमाउनलाई शरीर बलियो हुनुपर्छ होइन त्यो पनि भएन त्यसले गर्दा अब टिचरको के हुन्छ र जति माओवादी खर्च त भइहाल्छ महिना भोलि नै एक दिन गर्ने हो अनि त्यसपछि मैले चाहिँ धार्मिक कार्यक्रममा लागे र त्यो एउटा कृष्ण मन्दिर राधा कृष्ण मन्दिर पनि बनाइयो अनि त्यसपछि विचार आयो होइन एउटा समाजसेवाको हो का काम त गर्नै पर्छ भनेर यो स्थापना गरियो पहिलोस्थापना गरेपछि हाम्रो आजीवन सदस्य शुल्क एक हजार मात्रै राख्यौँ धेरै नराखाउँदैनन् होला जस्तो लाग्यो अनि फेरि एक हजार शुल्क राखेर यो हाम्रो धेरै सब विद्यार्थी मैले पढाएका विद्यार्थी अहिले छन् पनि यो संस्थाभित्र छन् म अहिले अस्सी वर्षमा हेर्दैछु अन्त्यमा चाहिँ असहाय हुनुहुन्छ घर परिवारमा हुन्छ नि त उहाँलाई असहहरूलाई असहहरूलाई अब मिचराहरूलाई उनीहरूलाई साथ दिने मान्छे चाहिएको छ सहारा चाहिएको छ होइन त्यसकारण उनीहरू त अब यसै पीड़ित छन् सकेको हामीले सहयोग असहायहरूलाई पुर्याउने हो उनीहरूले भन्ने कुरा केही पनि छैन हामी पीडित छौँ हामीलाई सहयोग गरिदिने मान्छे भयो भन्ने भन्ने उनीहरूको कुरा वृद्ध कल्याण समाजलाई असह वृद्ध कल्याण समाजलाई सहयोग गरिदिनको लागि म एनआरएनहरूलाई रोटरी क्लबहरूलाई अरू अरू समाजसेवा सामाजिक संस्थाहरूलाई संस्कृतिलाई नगरपालिका मुख्य हाम्रो हो मुख्य नगरपालिकाबाट सहयोग र संरक्षण हुनुपर्छ नगरपालिका संरक्षक नगरपालिका पनि एउटा राज्यको अङ्ग हो त्यसले आफ्नो अब नगरपालिका एरियाभित्रको संस्थालाई हेर्नै पर्छ होइन त्यसका नगरपालिका भयो उद्योग वाणिज्य संघहरू भयो अरू रोटेरी क्लबहरू भयो विभिन्न क्लबहरूबाट यसलाई चाहिँ सेवामा सबैले सहयोग पुर्याउनै पर्छ यहाँको यो जुन जीवनमा सङ्घर्ष गर्नुभयो र अहिले कार्य सामाजिक कार्य पनि गर्दै श्रोताहरूलाई चाहिँ के भन्न चाहन्छु यो श्रोताजीहरूलाई चाहिँ म के भन्छु भने मानव जीवन भनेको भगवान्को सबभन्दा प्रिय प्राणी हो त्यो सबजन राम्रो काम गर्दै लाँदा देउता पनि बन्छ खराब काम गर्दा दुर्गन्ध पनि भन्छ हामी देवताको शरीरमा पुग्ने कोसिस गरौं असल कर्म गरू निस्वार्थ भौ लगनशील हौ परिश्रमी हौ सेवाको काममा पनि त्यत्तिकै दत्तचित्त हौ आफै बचाउ र अर्कालाई बचाउको सिद्धान्तलाई नबिर्सक मैले भने त्यति हो आफै नवाचित त सकिँदैन अर्कालाई अन्तमा यो साथ कल्याण समाजलाई सबैजना सहयोगी बनिदिनु भने म अनुरोध गर्छु आज प्रस्तुत शर्मा को जीवन कथ पक्की प्रेरणा शारीरिक रूप में अशक्त भारत हमी सीख पर्ची कार्यक्रम का अंतिम में हम कस्ट कृपया सलाह सुझाव न भूल संपर्क को जल हाम द्न्हीं धीरे धीरे धन्यवाद प्रवृि कक्ष का मित्र रिशन लादिक आभार प्रकट करते तक साथी समझना भी कार्यक्रम नारी सरकार दिता चाह नमस्कार